यम्ब्रह्मारुेन्दुद्रमर्तस्वी स्तै वेदे साङ्गदोक्रम पनिषद गायन्त ध्यानावस्थिततन्त्र मनसा पश्योगि यश्यन्त नदु सुगणाय तस्मै नीमत्न चर्चिज्वलफु सुकम्बरा मल्लिका मालाङ्कृतकुन्डला प्रवीलसन्मुक्ता बलिशोर्वज्ञान पुस्तकधरा रुद्रक्षमालाकरा वदेवी वदनाम्बुज वस त्रैलोक्यमाता चिरम् मुखम करोतीचाला पंगू तमह लघ्यते गिरी यहांदमाधव नमो भगवतस्मै व्यासाय मतेजसे यस्म प्रसादा भक्ष्यामण कथामिमायण नमस्क नरम्स नरोम सरस्वती व्यासम् मुदि यान्देन्धवला सुब्रब्रस्तावृता या, या, या वीणावरण्ड मन्डित करा या पद्मास या ब्रह्मच्युत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सामा पास्वी भगवत निशेष जाड्यप वाचा मनसेन्द्रियवा बुद्ध्यात्मना स्वभा करोमतल परस्मै नारायणा समापयाम कुमार जी आजान्छ अगस्त मुनि त्यहाँ पछि इन्द्र समस्त देवताहरू महादेवले सतीदेवीलाई त्यसरी पीठमा बोकेर पृथ्वी भ्रमण गरेको देखेर वैकुण्ठ गएर विष्णु भगवान्सित वि गरे हे परमेश्वर महादेवले शोक गरेको देखेर दुखी नहुने यो समस्त ब्रह्माण्डमा एउटा पनि जीव बाँकी छैनन् हजुरले यो ब्रह्माण्डको रचना गर्ने र शिवजीले रक्षा गर्ने हो हजुर दुईले नगरे विश्वको सुरक्षा अरू कसले गर्ला यस पखत शिवजी दक्षको यज्ञबाट सतीदेवीलाई पीठमा बोकेर पृथ्वी भ्रमण गरिरहेका छन् जबसम्म सतीदेवीको मृतदेह रहला तबसम्म शिवजी भ्रमण गरि नै अब हजुरको मायाले माखा सृजना गरी औंसा वा किरा पारी सतीदेवीको अश गलाएर पतन गरिदिनुहोस् यस्तो सकल देवताको बिन्ती सुनि विष्णु आज्ञा गर्नुहुन्छ हे देवता हो तिमीहरूको कल्याणका लागि म आफ्नो मायाले चिङ उत्पन्न गरी अंसा पारी सतीको देह गलाइ पतन गराउला यसमा शङ्का नगरै हुन्छ अब तिमीहरू अमरावती जाओ भगवान् विष्णुको त्यस्तो आश्वासन पाएपछि देवताहरू हवस भनी विष्णुलाई दण्डवट प्रणाम गरी आफ्नो लोकमा फर्के अनि विष्णु भगवान्ले आफ्नो मायाद्वारा झिङ्गा उत्पन्न गरी औंसा पारिदिए अनि सतीदेवीको शरीर टुक्रा टुक्रा भएर पतन भयो जहाँ जहाँ अङ्ग पतन भयो त्यहाँ त्यहाँ एक एक पीठ उत्पन्न भयो त्यही त्यहीँ ब्रह्माजीले एक एक स्वयम्भूलिङ्ग स्थापना गरे सबभन्दा पहिले नेपालमा गुह्य पतन भयो नेपाल पीठ मुहेश्वरी देवी चन्द्र घन्टा योगिनी सिद्धेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस पुण्य भूमिमा इन्द्रादि देवताई तपस्या गरे ईश्वरी प्रसन्न भई सत्य तेर्ता द्वापर र कलि चारे युगमा देवताकै नामले प्रख्यात भए भनी वरदान दिइन् फेरि वाराणसीमा शिर भयो वाराणसी पीठ विशाली देवी संकटा योगिनी विश्वेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा गन्धर्वहरू आई नाचकान दा तपस्या गरे ईश्वरी प्रसन्न भई वाक्य सिद्धि हुने वरदान दिन फेरि काम रूपमा पुग्दा छाती भयो काम रूप पीठमा कामाक्ष देवी किर्ति योगिनी महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस पुण्य भूमिमा यक्षगण आएर तपस्या गरे ईश्वरी प्रसन्न भएर स्वर्गमर्त्य पातालमा सदा यक्षगणका नामले विख्यात हुनेछौ भनी वरदान दिइन् फेरि पौरबन्दमा गएर दाहिने कान पतन भयो पौरबन्द पीठ अम्बिका देवी चन्द्र योगिनी धनेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस पुण्य भूमिमा दैत्यगण आई तपस्या गरे ईश्वरी प्रसन्न भई देवगणलाई जित्न सके भनी वरदान दिन फेरि कश्मीरमा गए जीव्र पतन भयो कश्मीर, कश्मीर पीठ शारदा देवी घोर घण्टा योगिनी श्रम धारेस्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस पुण्य भूमिमा किन्नरगण आएर तपस्या गरे ईश्वरी प्रसन्न भएर इच्छा सिद्धि होस् भन्ने वरदान दिन फेरी कनौज पुगी अंग को छाला पतन भो कान्यकुब्ज पीठ सफला देवी झकेश्वरी योगिनी रुग्धेश्वर महादेव उत्पन्न भे शिवशक्ति स्वरूप रहे त्यस सिद्ध भूमिमा रावण आई तपस्या गर्यो ईश्वरी प्रसन्न भई देवलोक जित्न सकोस् भनी वरदान दिन फेरि पूर्णगिरीमा गई बायाँ कान पतन भयो पूर्णगिरी पीठ पूर्ण देवी कपाल कुण्डला योगिनी र चन्द्रेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस भूमिमा गन्धर्वहरू आएर गरी तपस्या गरे ईश्वरी प्रसन्न भई इन्द्रका सभामा नाचगान कहिले नचुके ना भनी वरदान दिन फेरि अस्तातकमा पुग्दा दाहिने हात पतन भयो अस्तात पीठ कर्तेश्वर देवी एकाक्षी योगिनी निद्रा महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस पुण्य भूमिमा राधिका गढ आएर तपस्या गरे ईश्वरी प्रसन्न भए तिमीहरूको सदैव कृष्ण दाहिना अनुकूल रहन् भनी वरदान दिइन् फेरि चामुण्डा चलमा गई बाहु पतन भयो चामुण्डा चल पीठ भूकम्बी योगिनी चामुण्डा देवी इच्छा विरुकेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस सिद्ध भूमिमा नारद मुनि आएर तपस्या गरे ईश्वरी प्रसन्न भई तिम्रो वाक्य सिद्धि होस् भनी वरदान दिन फेरि एकावीरमा पुग्दा दाया हात पतन भयो एकावीर पीठ सिद्धेश्वरी देवी सिद्धा योगिनी दुग्धेश्वर महादेव उत्वर्ण भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा कर्णवीर आदि शमसान आएर तपस्या गरे ईश्वरी प्रसन्न भई सम्पूर्ण मृतकको दाह गर्न सके भनी वरदान दिन फेरि काम पुग्दा घाँटी पतन भयो कामरोष्ट पीठ कामिनी देवी महाकालेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा लक्ष्मी आएर तपस्या ईश्वरी प्रसन्न भई सृष्टि स्थान हुन सके भनी वरदान दिइन् फेरि त्रिसवेतमा पुगेर मलद्वार भयो त्रिस्पत पीठ महाकालेश्वरी देवी विकट दन्ता योगिनी त्रिपुरेश्वर महादेव उत्पन्न भए शिवशक्ति शक्ति स्वरूपले रहे त्यस मत्स भूमिमा यमराज आएर नाना उपचारले पूजा सहित तपस्या गरे ईश्वरी प्रसन्न भई ब्रह्माजीको सृष्टि संहार गर्न सके भनी वरदान दिइन् फेरि कैलाश पर्वतमा पुगेपछि दाहिने पा पतन भयो कैलाश पार्वती देवी अम्बिका योगिनी विशम्भरेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस मत्स भूमिमा ब्रह्मा आएर अनेक स्तु सहित तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदानमा आग भनिन् र ब्रह्माले तीन लोक को करता सृष्टिकर्ता होना पाऊं भरदान मगे ईश्वरी प्रसन्न भथास्तु भाई वरदान लीन फेरि भृगु पुगी उपल्लो दान्त पतन भयो भृगुपीठ श्रदा देवी ब्रह्मदा योगिनी सत्येश्वर महादेव उत्पन्न भए शिवशक्ति शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा धर्म राज आएर योग मार्गले तपस्या गरे ईश्वरी प्रसन्न भए तिमीलाई कसैले जित्न नसकुन् भनी वरदान दिन फेरि चन्द्रपुरमा गएर दक्षिण नेत्र पतन भयो चन्द्रपुर पीठ चन्द्रादेवी सिद्धा योगिनी प्रकाशेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस पुण्य भूमिमा दस्कपाल आएर तपस्या गरे ईश्वरी प्रसन्न भए तिमीहरू आफ्नो स्थितिमा रहन सके भनी वरदान फेरि केदारमा गएर देव रेहात पतन भयो केदार पीठ केदारेश्वर देवी चामुन्डा योगिनी कोटेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा एकादश रुद्र आएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान लो भनिन् एकादश रुद्रले ती समान रहोस् भनी मागे ईश्वरीले तथा भनिन् फेरि श्रीपीठमा पुग्दा तालु पतन भयो श्री पीठ कमला देवी भद्रयोगिनी कमलेश्वर महादेव उत्पन्न भयो शिवशक्ति शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा अष्ट वशु आएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् अष्टुले वाक्य सिद्धि होस् भनी मागे ईश्वरीले तथा भनिन् फेरि एकावीरमा गएर नावि भयो एकावीर पीठ एक देवी गोरक्षा योगिनी हाटकेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस भूमिमा नागहरू आएर नाना रत्न मणिमाणिक चढाई पूजा र तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् नागहरूले सप्त पातालको अधिपतित्व प्राप्त होस् भनी मागे ईश्वरीले तथा भनिन् फेरि जालन्धरमा पुगेर तल्लो ओठ पतन भयो जाली जालपाी ज्वालामुखी योगिनी पिसाचेश्वर महादेव उत्पन्न भए शिवशक्ति शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा काम धेन गाई आएर अर्पण गरी तपस्या गरिन् ईश्वरी प्रसन्न भई वरदान लियो भनिन् काम मेरो दुध दही घिउ मलमूत्र सधैँ पवित्र मानियोस् भनी मागिन् ईश्वरीले तथा भनिन् फेरि कुशलान्तमा पुगेर कपालका केस पतन भए कुशलान्तीरेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस मूमिमा अश्विन्यादि सत्ताइस नक्षत्र आएर भक्ति साथ तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदान ल्याऊ भनिन् नक्षत्रहरूले ज्योतिष शास्त्र हाम्रो अधिनमा रहोस् भनी मागे ईश्वरीले चथास्त भनिन् फेरि मल्लबीमा पुगेर बायाँ पैताला पतन भयो मल्लबी पीठ महाकाली देवी कारला योगिनी भूपालेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्या द्वादशा आदित्य आएर तपस्या करे ईश्वरी प्रसन्न भई बजान माघ भइन द्वादशादित्यले हामी बाह्र महिनाका अधिपति रह भनी मागे ईश्वरीले तथा भनी वरदान दिन फेरि देवकोटामा पुगेर बायाँ घुँडा पतन भयो देवकोटा पीठ भद्राशी देवी ललिता योगिनी र मातेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा मेधाशी बाह्र राशि आएर तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान माघ भनिन् राशिहरूले मनुष्य हाम्रा अधिनमा रहन् भनी मागे ईश्वरीले तथा भनी वरदान दिन् फेरि गोकर्णमा पुगेर बायाँ कान पतन भयो गोकर्ण पीठ भैरवी देवी एकजा योगिनी योगेश्वर महा दि योगहरूले ठुलो कष्ट गरेर तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदान लियो भनिन् ती योगीहरूले ज्योतिष शास्त्र हाम्रो अधिनमा हुन् भनी मागे ईश्वरीलेन् फेरि अठासमा पुगेर तल्लादा पतन भए अठास पी भ्रामरी देवी शङ्खरा योगिनी स्वर ति स्वरूपले बागमती आदि नदीहरू आएर जल चढाई भक्तिपूर्वक तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान माग भनिन् र बागमती आदि नदीहरूले हामीमा भुक्ति मुक्ति दिने अधिकार रहोस् भनी मागे ईश्वरीले तथा भनिन् फेरि माथुलेश्वरमा पुगेर दाहिनी स्तन पतन भयो माथुलेश्वर पीठ योगेश्वरी देवी पिङ्गला योगिनी बुधराधेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस पुण्य भूमिमा पश्यपादी ऋषिले तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान लिओ भनिन् ती ऋषिहरूले चारै वेद हाम्रा अधिनमा रहन् भनेर मागे ईश्वरीले तथा भनिन् फेरि विश्वमा पुगी बायाँ स्तन पतन भयो विश्वपीठ भुवेनेश्वरी देवी भुवना योगिनी कृष्ण महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यसिद्ध भूमिमा श्रीकृष्ण आएर तपस्या गरे ईश्वरी प्रसन्न भएर वरमागो भनिन् श्रीकृष्णले तिनै लोकका स्त्रीहरू मलाई देखेर मोहित हुन् भनी मागे ईश्वरीले तथा भनी वरदान लिइन् इति सम्मादे श्रीस्कन्दपुराणेक केदारखण्डे माघमहात्म्य पतन नाम परमेशरतकथाङपतन